हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम अर्पण समर्पण स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा अर्पण समर्पणको अर्को एउटा रमाइलो श्रृङ्खला लिएर तपाईँलाई भेट्नको लागि हामी आज पनि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ विशेषतः कार्यक्रममा रहेर हामी तपाईँको सम्झेनालाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ अलिकति आफन्त घरपरिवार साथीसँग बाटो हुनुहुन्छ आफन्तलाई सम्झिन मन लागेको छ घर परिवारलाई मन लागेको छ कुनै सन्देश दिनु परेको छ नदिन हुने भएको छ दिन खोज्नु भएको छैन भागवा जुटी रहा थे आने दुईव बाटो हमी खुला करून्न्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रून्य छप्पन पांच त्रिसठी तीन सौ तेतीस आने सकूँ अर्पण समर्पण को व्यवसाय में रहकर तबना तक पक्की हमने र अर्पण समर्पणको आजको यो श्रृङ्खलामा रहेर विशेष गरी मैले तपाईँको माझमा नेपाली चलचित्रका गीतहरू केही समय अगाडि चर्चामा रहेका अलि पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्नेछु यो पनि तपाईँलाई जानकारी गराउँछु र यति अर्पण समर्पणको श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण एकछि चार ट्युन गरेर सुनिराख्नु भएको छ सा। साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ। यति बेला राजको सङ्केत छको साथी आइ सक्नुभयो। म उहाँलाई स्वागत गर्छु। नमस्कार। नमस्ते दि। हजुर गाबाट को बोल्दै हुनुहुन्छ? कोराकदेवी पार्वती तमाङ। कोराकदेवी पार्वती तमाङ पार्वती जी। हजुर। के छ तपाईको हालखबर? अ सबै ठिक छ है। सबै ठीक छ है। हजुर। अनि के गर्नुहुन्छ नि? म पढ्दै छु। पढ्दै हुनुहुन्छ। कहाँ पढउनु भयो पढाइलाई? टेन मा। क्लास टेन कसरी एकदम मेहनत गरेर पढ्नुपर्छ कि क्लास टेन विशेष गरीसीको लागि तयारी गर्नुपर्छ एउटा कलेज पढ्नको लागि क्याम्पस पढ्न जानको लागि ती त राम्रोसँग पास गर्नु पर्यो त्यसको लागि त दस क्लासमा राम्रोसँग पढ्नु पर्यो है राम्रोसँग पढ्नु होला राम्रोसँग पढ्नु पनि पर्छ अझ धेरै पढ्न बाँकी छ है अनि आज सम्झिनु मलाई बाह्र बजी भनेर चिन्न चिन्ने सम्पूर्णको लागि र मेरो दिदी शान्तिको लागि अनि मेरो बेस्ट फ्रेन्ड राधिका लागि हुन्छ अहिले भने सुटिन्छु आउँदै गर्नु होला राम्रोसँग पढ्नुहोस् है ल नमस्कार पार्वतीजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ पक्कै पनि आ, फोन प्रयास गरिराख्नु भएको छ होला पहिलोपटक कार्यक्रम अर्पण समर्पणको यो बसाइ तपाईँसँग राख्नु भएको छ भने एकपटक नम्बर भनिदिए नै हुन्थ्यो भनेर कान पनि राख्नु भएको छ होला पक्कै पनि भन्छु शून्य र शून्य छप्पन्न लागि खुला छ यति बेला कोही साथी आइसक्नुहुँदै बाटो हुँदै म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनिल हजुर अनि के गर्नुहुन्छ अनिल जे हो, लाई? तपाईँको आशा चाहिँ निराशामा नबद्ियोस् तपाईँले सोचे जस्तो अग्रिम शुभकामना यति बेला अर्पण सम दबाई सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा र अलिकति फोनमा पनि समस्या आइराखेको हो कि जस्तो पनि लागिरहेको थियो तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हुँदै आउनुहोला तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्तसम्म पुर्याउनको लागि हामी आउने नै छौँ र आइ नै रहनेछौँ एकैछिन पछाडि आउँछौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् एउटा मिठो आवाज तपाईँको माझमा राख्छु त्यस पछाडि फेरि पनि तपाईँको माझमा हामी आउने नै छौँ कोही साथी आइसक्नु भएको छ अरे राजलाई इसारा गरिराख्नु भएको छ ठिकै छ कुराकानी गर्छु त्यस पछाडि भने हामी एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ नमस्कार नमस्कार हजुर कामाटुको भल्दै हुनुहुन्छ महाशक्तिघरबाट महेन्द्र रिमबु शक्तिखुरबाट महेन्द्र लिम्बो हजुर अनि महेन्द्र जी हजुर के छ तपाईको हालखबर अछिकै छ भन्नु पर्यो ठीकै छ भन्नु पर्यो कि ठीकै छ अछिकै छ अब परीक्षा 12 दुबेल्को एहे 12 को परीक्षा सकियो है ल यो फुर्सदको समयमा चाहिँ अब के गर्ने सोच राख्नु भएको छ अनि आज एउटा र अघि आउने पार्वती तामाङलाई हजुर लगायत सम्पूर्ण मेरो घर परिवार हुन्छ कालकमा आउनुको खुसी लाग्यो अहिले भनी छोडिन्छ है यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ मैले अगाडि नै उद्घोष गरिसकेको छु एउटा मिठो आवाज तपाईँको माझमा राख्छु भनेर अब भने तपाईँको माझमा राख्छु एउटा निकै नै मिठो आवाज निकै नै चर्चित आवाज नेपाली चलचित्रको क्षेत्रमा निकै नै चर्चामा सफल भएको गीत पनि हो यति बेला अर्पण समर्पणको यो बसायमा राख्छु मात्र तपाईँको लागि आफ्नो आफ्नै हुन्छ आफ्नो मन छ आफ्नै हुन्छ न देखे पक्षी वहां भीले न देखे पक्षी समय ले धाते पक्षी अपना नहीं पाते पक्षी मन थोड़ी छमई चोरी आज मैले गहना एक पटक साउनु सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वास अनुप सुन्चारी नि त्यो पनि भनिराख्नु पर्छ र हो हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर गराउँदछौँ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी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 जनहितका लागि भवन निर्माण व्यवसाय पूर्वी चितवन छु सय एकदी एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइकलाई हाल्छु नि हजुर हमारा सेवासर बाइक सी सी एक सौ पचास सीसी का डिस्कभर बाइक एक सीसी एक सचीस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 थप सुविधालाई ध्यानमा राखेर रिचार्ज कार्डको होलसेल चाँडी बजारमा अवस्थित शिव मोबाइल सेन्टरले उपलब्ध गराएको छ साथमा दोकिया सामसुङ कलर्स स्था सा। नया नयाँ नयाँ मोडलका आकर्षक चाइनेज सेटहरू पनि सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी गराउँदछौ जानकारी का लगी शिव मोबाइल सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौतारा पछाड़ी संपर्क मोबाइल नंबर अंठानब्बे चार उन्सय सत्तरी चार सौ उनतीस अंठानब्बे जीरो बाईस छियासी सात सौ सात प्रोफ राइटर शिव अधिकारी घर तथा को सजावट का एक पटक समझने नाम आशिया हामी कहाँ घर सजाटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी डोरम्याट मेट्रिक्स कुस कुसन कभर सोफा कभर फोमोका साथै कार्पेट फिटिङ तथा पर्दा सिलाउने व्यवस्था छ सम्पर्क आसिया रतनगर दुई टाढी उद्योग वाणिज्यको अगाडि भेट सँगै फोन शून्य मोबाइल अन्ठानब्बे चार शाखा कार्यालय मेन रोड नारायण नेपाल बैङ्क नजिकै कुछ बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल पर्दाहरू पर्दा पाइन आशिया होम डेकोर समझो कोटा सजाने सपना पूरा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 पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा अर्पण समलपूर्ण तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार र तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथी सङ्गीतसम्म पुर्याउनको लागि हामी आएका छौँ त्यसैले तपाईँलाई थाहा पनि छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र बेला राजको इसारा पाइसकेका छु मैले कोही साथी आइसक्नु पऱ्यो म स्वागत गर्छु नमस्कार हेलो आहा कोइ साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन हजुर नमस्कार हेलो अर्डर नमस्कार काबाट को बोल्दै हुनुहुन्छ म कुराकबाट मुस्कान कुराकबाट मुस्कान मुस्कान जी हासे हासे आउनु भए आ हस्ता हो अनि के मुस्कान जी हालखबर हा सबै ठीक छ गाली गरम बाहे त्यो त के भयो साले साले गरम गरम गरम भयो है दे त्यही त के गर्नु अब हामी नेपालीहरूको साझा समस्या हो कि यति बेला गर्मी भइहाल्छ है ठिकै छ पुष्पाङमा मां जाडो हुने चैत वैशाख वैशाख जेठमा गर्मी हुने त्यो त अब एउटा प्राकृतिक नियम जस्तो भइसक्यो नियम नै हो नि है भए पनि सुहाउनु पर्यो अनिजी आज खानुभयो कि मेरो पनि भइसक्यो अनि आज चाहिँ कसरी सम्झिन मन लाग्यो हाम्रो खुराक र अर्पण समर्पणको श्रृङ्खलामा यति बेला अर्को साथी पनि आइसक्नु स्वागत गर्छु नमस्कार नमस्कार हजुर राजु भाइलाई मेरो आफन्तहरूको लागि र श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार काटी को बोल्दै हुनुहुन्छ कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग हामी राम्रोसँग कुराकानी गर्न सकेनौँ फेरि प्रयास गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला हामी अर्पण समर्पणको श्रृङ्खलामा एउटा अर्को मिठो आवाज तपाईँको माझमा राख्छौँ आज विशेष गरी मैले अर्पण समर्पणको श्रृङ्खलामा नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर छु र तपाईँ पनि आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै यति बेला हामी एउटा गीत राख्छौँ तपाईँको माझमा त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ अर्पण समर्पणको श्रृङ्खलामा एउटा मिठो आवाज तपाई सम्पूर्णको लागि किन किन हिजो आज बसमा छैन यो मान निकै नै हामीठु आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो बसलाई तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियोहरू पनि एक सय चार थप्ला पाँच मेगा हर्जमा र विशेष गरी कार्यक्रमको उद्देश्य तपाईँलाई थाहा नै छ र तपाईँको सम्झना तपाईँकै आफन्त घर परिवारसँग पुर्याउनु हो र तपाईँलाई पनि आउन मन लागेको छ यो समयमा आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ कोही कतै जानु भएको छ केही भन्न भ्याउनु भएको थिएन के भन्नु परेको छ बनि नआउने भएको छ कुनै सन्देश नदिन आउने भएको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै कोही साथी आइसक्नुभयो यति बेला म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो दिदी नमस्कार कहाँको बोल्दै हुनुहुन्छ माधव अमृत माधवपुरदेखि अमृत अनि के छ अमृतजी हालखबर एकदम हाम्रो पनि एकदम ठिक ठाक छ अमृतजीहरूले यति धेरै माया गर्नु भएको छ सबै साथीहरूले माया गर्नु भएको छ भेटी हुने त कुरै भएन नि है अनि भनेपछि हाम्रो अमृतजीको कलेज है हजुर हेलो यति बेला, बेला, बेला बल्ल कलेज जाने बेला भयो है ल ठिक छ राम्रोसँग पढ्नु होला राम्रोसँग पढ्नुपर्छ भन्ने पनि थाहा छ नपढेको भए यहाँसम्म कसरी आइपुगिन्थ्यो र है अनि आजको कसलाई सम्झिनुहुन्छ अमृतजीले अमृतजी उहाँसँग पनि राम्रोसँग कुराकानी हुन सकेन दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ अलिकति फोनमा समस्या आइरहेको छ जे होस् तपाईँ प्रयास गर्दै गर्नुहोस् भन्दै थिएँ हामी कार्यक्रमको अन्तमा पनि आइपुगिसकेछौँ र तपाईँसँग अझै पनि कुराकानी गर्ने रहर थियो तर आजको लागि पनि कार्यक्रमबाट छुट्टिनुपर्ने बेला भइसकेको छ यतिजनासम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो जुन डट कम लगइन गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र आज हजुर जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पर्कप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुभयो होला तपाईँ मध्ये कतिले तपाईँप्रति पनि आभारी छु र विशेष भीशेश, विशेष भीशेश, विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रति होस् त अर्पण समर्पणको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुट्टिन्छु अन्तमा गोर्खा पल्टल एल्बम चलचित्र फिल्म जुन निकै नै चोर्समा रहन पनि सफल भएको थियो सोही फिल्मबाट तपाईँको माझमा राख्छु घामको माया जुनको माया अझ धेरै उनको माया होस् त नमस्कार समझी आई साथी संगी इष्ट मित्र दया बाया को माया को माया अझे धीरे उनको माया